मुलुकमा अहिले चुनावी सरगम बढेको छ कहिले जनताको घरमा नजाने नेताहरू यति बेला जनताको घरमा जान भ्याइ नभ्याइ छ जनताले धेरै गुनासाहरू लिएर जाँदा गुनासो सुन्नसम्म नभ्याउने नेताहरू जनताको गुनासो सुन्न र आश्वासनमा व्यस्त रहेका छन् जनताले चुनाव अत्याधिक मत जिताए पनि जनताको घरमा आउन समेत भोलेका नेताको चुनावी माहौल देख्दा महाभारतमा अग्निले बोलेको जस्तो र सत्ताको होडबाजी गरेको नेताहरूलाई भन्दा फेरि अब नेताहरूलाई अब भन्न पनि नहुने आफूले चुनाव पठाएको नेतालाई तर नेतालाई केसो पनि भने हामीले जानेको भोएको र हातले गरेको कुरो चाहिँ भो दिएर भने जो नेता फेरि त्यही गाउँमा फर्केर नआइकन उसले काठमाडौँमै बसेर दुई चार महल बनाएर छोराहरू अमेरिकन पठाएर फेरि पाँच वर्ष उहीँ बिताएर आउने नेता पनि देखियो अब पछिल्लो हामी त्यही गर्यौं नेताहरू भनेको चाहिँ एउटा महाभारतमा त अर्जुनले चाहिँ बोले जस्तो हो त्यसो भन्दा यो चाहिँ सत्ताको होडोबाजी हो माथि सिटको लागि हो अरू केही पनि हुनुवाला छैन भोट दिनुपर्छ तर वास्तविकलाई गर्लो भन्ने हामीले आशा छैन पछि नेता हामीलाई चिन्दैन बिर्सिन्छ तपाईँ घर कहाँ हो के नाम हो तपाईँको कहाँ दिनुभयो कसलाई चिन्नुभएको पछि हामीले सोध्छन् त्यति बेला अहिले ठिक छ पछि हामी बिर्सिन्छौँ त्यति बेला हामी पनि अहिले भोटको लागि मात्रै पछि हामी पनि बिर्सिन्छौँ त्यस्ता नेतालाई चिन्दै जानु परिरहेछ हाम्रो समाजमा चलेको एउटा उखान छ कहिले सास पालो कहिले बुहारीको पालो भने चाहि बुहारी यति बेला आश देखि गर्छु भनेर गर घर घरमा नेताहरू धाइरहेका छन् सबै मनै राम्रो हो मलाई नै जिताउनु भनेका छन् स्कुल निर्माण देखि दस पन्ध्र वर्षमा देशमा कायापल्ट बनाउछु भनिसकेका छन् यस्तो आश्वासन माघिखाने भाँडो भएको देशमा विकास भन्ने कुरा नेपालमा विकास गर्नलाई अझ पचास वर्ष समय जानुपर्छ त्यहाँभन्दा अघि विकास केही हुँदैन नेताहरूको भनाइ त्यही हो नि हामीले गर्दैनौँ भन्ने कुरा त कसले भन्छ हो सबैले गर्छौँ भन्छन् गर्दै जाँदा अब हुँदै जाँदा पचास वर्षको अवधि पछिबल केही नेपालमा हुन्छ त्यहाँसम्मलाई पुरा के हुन्छ भनेपछि अब एकलोटी शासन गरेर चाहिने राजाले चाहिने दुई सय वर्ष तीन सय वर्ष एक लोटी शासनमा राजा थिएन राजाले गरेर जनतालाई भएन अहिले भोटमा म हो सरकार हुँदैन हुँ। यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ कि अब आश्वासन होइन काम गर्न दबाव दिने समय जनताको आएको छ हिजो बाटोमा सँगसँगै हिँड्दा नचिने झै गरी हिँड्ने नेता आज एउटी आमाको गर्भ जन्मेको झै आत्मीय प्रदर्शन गर्दैछन् आफू निर्वाचनमा विजयी हुन राजनीतिक र विकासका कार्यमा हातेमाले गरी हिँडेका प्रतिनिधिलाई मात्र मतदाताले मत दिने छन् जनताले विभिन्न व्यवस्था भोगेर आइसके विभिन्न नेता फेरि सके, ने सके। सबै दलले चलाएका सरकार पनि हेरिसके त्यसैले यस्तो अवस्थामा मतदाताहरूले दल हो कस्तो प्रतिनिधि हो त्यो दलको एजेण्डा कस्तो छ यी सबै बुझेर मात्र मतदाताले उम्मेद्वारलाई भोट पने बताउनुहुन्छ नगरवासी नारायण आचार्य आफ्नो आफ्नो दलगत रूचि अथवा आफ्नो आफ्नो दलगत विचार हुन सक्छ र त्यो विचार अनुसार मतदान गर्नु पनि उहाँहरूको आफ्नो राइट हुन्छ कर्तव्य हुन्छ आफ्नो दलसँग मात्रै आबद्ध भएको मात्रै नहेर त्यसबाट उठ्ने उम्मेद्वारहरू यदि खराब छ जसले जाने आफ्नो ठाउँ गाउँको देशको भलो नगर्ने किसिमको आफ्नो स्वार्थ पाल्ने खालको छ भने आफ्नो पार्टी मात्रै नभन्नुहोला उपयुक्त जनता परिवर्तन चाहन्छ फुर्सा भाषा र आश्वासन जनताले विश्वास गर्ने छैन पहिलो संविधान यत्तिकै खेर फाले पनि अब भने संविधान सभाले संविधान बनाएर आर्थिक समृद्धि बनाउने तर्फ नेताहरूको सद्बुद्धि जाओस्